प्रस्तुत छ बिबिसी मिडिया द्वारा निर्मित नाटक श्रृङ्खला कथा मिठो हो यो नाटकका कथा तथा पात्रहरू काल्पनिक हुन् यदि कसैको जीवनसँग मेल खान गएमा त्यो संयोग मात्र हुनेछ अब सुन्नुहोस् गाबिसको कथा अङ्क दुई नमस्कार हजुर गाविसको कथा सुन्दा तपाईँलाई पनि आफ्नो गाउँ टोलको सम्झना भयो होला हईना हाजू गावि सचिव को कुर्ची में बसर काम करना तीन सजिलो तो कह होद रह च रजूर कसले कि अर्दे भाषण कस अर्दे भ माधवपुर गावि का सचिव विश्वनाथ लिन्न समय हैरा नहीं बना थे पिकनिक जागे जी पिकनिक जागे त कतिना 4500 रुपैया बा जेब मे हमरा त 10000 रुपैया 10000 4500 रुपैया आपने बुझाइता भिकनिया कोता नि हेङ थयो भिक वाला बात गर्न 10000 बा, हम कहाँ से दिन्छ अपन घर बेचके थोडे रहे भिक वाला इ कोन पति बात भेलि त अपन गाबी समेस के मिलाउन देम 10000 रुपैया आपने न त मिलाउन सकैम हम केङ त मिलाइगा पर निक जा पिकनिक त सकदिने बाबु अब यो कतिना होला विकास गरे पैसा दिसै आपने रोड रोड बनायका होला त्यो विकास को पैसा हुने कहाँ खाइपिएर मज्जर गर्न पैसा हो त्यो त तपाई कति खानु जत्यो हामीले पनि थाहा छ 10000 पनि पाउन दिनु स्तो कुरा गर्छ यहाँ रोडमा माटी खसानु छ भने अलिक माटी खसाएर तपाईँ त्यो सबै टाक्नु न तपाईँ त पुरा अब प्रधान जस्तो कुरा गर्नु धेरै ठुलो पाउँछ ल हेर्नुहोस् त यस्तो अवस्थामा कसरी काम गर्ने तै पनि विश्वनाथ निरन्तर गाविस जान र दैनिक कामकाज संहाल्न भने छाडे थिएनन्सन लागटाहरू आएर थर्काइरहेछ अब यहाँ पैसा चाहियो पिकनिक जानलाई उनीहरू आए थियो सर दस हजार रुपियाँ माग गरिरहेको निवेदन भर्खर यहाँ राख्यो कहाँबाट दिल्ने दस हजार अब हेर्नु न सर दस हजार रुपियाँ कहाँबाट दिने म आइयो हेर्नु सर के हो यो, यो पत्रकारहरू पनि यहाँ आउनुभएको पत्रिकाको लागि विज्ञापन कति पैसा दिने पत्रकारहरूलाई यहाँ पाठी थियो सर लम कुरा गर्छु उहाँसँग आइयो हेर्नु सर यो के हो अब रे दबाङ ग्रुप हो दबाङ ग्रुप ग्रुप से तराई समूह यो कहिले आएको छ भयो अब भा, कहाँबाट दुई लाख रुपियाँ ल्याउनु मिले भने मिलाउनु सर उनीहरूलाई दिनुपर्छ बन्दुक बोकेर आएका थिए तिमीसँग आइथियो अनि बम लिएर आएको थियो डर तुझ्यौ डर काम नगर मलाई के गर्न सक्छ उनीहरू उनीहरूलाई दिनुपर्छ तराईमा जन्मिरहेछ बुझ्यो आज एउटा यसलाई दुई लाख रुपियाँ दियो भोलि पाँचवटा आउँछ होइन पालेर बस्ने होइन नेचर के छ सर जसलाई दिँदैन उसलाई उनीहरू मार्दि केही हुँदैन तिमी यसो गराडोमा आगो ताप जान हजुर एसन नहोइ हाम्रा कहाँ यसमा हाम्रो कहाँ रोगोको एकदम खतरा नाक आदमीबाट नाश गरिदियो सुन मेरो कुरा सुने डराउने होइन बढी यसो गर उनीहरू जब आउँछन् चाहे फोन गर्छन् भने के भन्नु सचिव साहब अहिलेसम्म आउनु भएको छैन होइन सर उनीहरू आएर यहाँ हमला पनि गर्न सक्छ सर उनीहरूको यो सबै निवेदन छ भनिदिनु निवेदन छ अलमारीमा सचिव शा आउनुहुन्छ म खबर गरिदिन्छु मेरो गाउँमा काम छ यो वृद्ध भत्ता बातेर आउनु छ बुझ्यो जान्छु यो काम बाहेक यिनीहरूको फोन आयो यिनीहरूको कुनै खबर आयो भने होइन सचिव शाले आउनुहुन्छ म भनिदिन्छु यति मात्रै भन है आफ्नो जिम्मा सधैँ खुसी सहयोगी बनेर हिँड्छन् उनी सबै सामिले हिँड्छन् उनी सबै सामिले तातो पानीले नुहाउँछु तलाई तो तो बाँ। बाँ। ले ले ले, ले के। क्या बाबु के छ हालखबर तिम्रो अङ्कल नुहाएको हो मान्छे त गाह्रो नुहाऊ अरू सब सन्चै छौ ल त कार्ड ल्याउनु यो लिनु यो लिनु तपाईँको पैसा बाबुको छाप पनि लगाउनु पर्छ छिटो तातो ता पानीले नुहाइदिनु बच्चाले पनि के तपाईँ पनि बाबु बाबु चार महिनाइदिन्छु चारिसा तुपिया ल त ध्यान राख्नुको तातो विश्वनाथ सचिव हजुर को प्यारो घामपानी केही भनी काम गर्ने घामपानी केही भनी काम गर्ने का समाचार भा समाचार ठिकै बाख्रा जति बुखार लाग्थ्यो र बाबा ए अलिक बचेर बस्नु पर्यो त मौसम चेन्ज भइरहेको छ यो महिनाको पनि आयो तपाईँको हजुर उठ्नुहोस् न ल यो छाप लगाउनुहोस् यहाँ अरू सब ठीक छ नि ठिकै छ बालबच्चाहरू कहाँ छन् घरमा एक्लै देख्छ अब आफ्नो जथाबाब गएछ काममा बाया यता गर्दैन हजुर सब आफ्नो लागेछ यो तपाईँको पैसा हजुर अब यो पैसाले अब मजाले फलफुल किनेर खानुहोस् बुझ्नुभयो फलफुल खानु के गर्नु बाबुरा पनि गराउनु बेलुमा राम्रो ल्याइदिनु भयो बाबु हजुर कति राम्रो मनहो नि बरै सहयोग गर्न पुग्थे नि घर घरै सहयोग गर्न पुग्थे नि घर घरै ऐ सुन न सुन रुकर रुका कारबा हो ठीक बा ऐ सुन तारे खोजते रहनी हो दिन से बुझला देला अपन कागजवा मालपत कटवा वाला भेटेलो ना आज रस्ते मिल गेलो धर ह ह ठीक बा न और साहब हां चला अरी कने काम होई त कहिया ठीक बा माधवपुरका सचिव हजुर विश्वनाथलाई सबले मान्थे बेस गोदियानी गाविसमा थिए हजुर अर्का सचिव नाम हो गोदियानी गाविसमा थिए हजुर अर्का सचिव नाम हो भाइ ल चलाउ न टाँग पनि फुट्दै आरामस चलाऊ भाइ चलाऊ पनि नमस्कार नमस्कार के छ विश्ना सर कताबाट होइन ए हेर्नुहोस् न यो कम्प्युटरले लिएर जा जान लागेको त्यसैमा म अलिकति म पनि सामाजिक सुरक्षा भत्ताहरू बाटेर आइरहेको छु ए कम्प्युटर के को लागि हो ए कम्प्युटर हाम्रो अफिसको लागि सब सिस्टमहरू मिलाएर राख्नु परेन सरकारले पैसा दिएको कम्प्युटरको लागि त्यसैलाई अर्को लागि होला कि निकै कमाइसमाइ भइरहेको छ जस्तो लाग्यो मलाई होइन होइन त्यस्तो छैन यो सिस्टममा बसाउनलाई अफिसले अलिकति सेटअप मिलाउनलाई चाहिँ गरेको के कम्प्युटर कम्प्युटर तपाईँ तपाईँ कम्प्युटर जुन छ ए सेटिङ बनाउनु हुन्छ त्यसमा ए यही हाम्रो भत्ताहरूको त्यो त सेटअप मिलाएर राख्नु पर्यो नि कागजातहरूमा घर घरमा पुग्नु पर्ने भएछ कम्प्युटर बोक्ने होइन इन्टरनेटको जमाना भइसक्यो अब अफिसमा राख्ने नि सबै सरकारले अनिवार्य गर्दैछ सबै हो होइन भइहाल्छ नि समय समयमा आइ नै रहेछ त कम्प्युटरको त झमेलामा मान्दिनँ मेरो त हिसाब किताब सही छ होइन कागज लिएर गयो जसले जहाँ माग्यो त्यही चटाकरी निकालेर देखाइदिने हो अब त्यो समय गयो अब इन्टरनेटको जमानामा आफूलाई काम हुनु पर्यो सबभन्दा पहिला अनि अरू के छ त अफिसतिरको हालचाल मान्छे कहाँ साइकल चलाउने मान्छे साइकल र कम ला ल महेन्द्रजी यस्तो यस्तोलाई तपाईँले पिच भन्नुहुन्छ भएन यो गुणस्तरी भएन हेर्नु यहाँ यो सबै हेर्नु यसलाई तपाईँले भन्नुहुन्छ पिचिनियर साहब के भएछ र हामी यो तिन इन्चीको पिच गरेकै हो सुन्न यहाँ कति यहाँ टल्किरहेको छ हेर्नु त कति राम्रो हामी बनाएको छौँ यस्तोलाई तिन इन्चको तपाईँले भन्नुहुन्छ यहाँ तिन इन्च लेखेको छ त यहाँ 3 इन्च लेखेको छ यहाँ डेढ इन्चको पनि छैन एक एक नम्बर गिटी छ यहाँ एक इन्च एक नम्बर घिटी पनि छ सायद त्यस्तै हामी अब के गर्ने यो सब महँगी भइसक्यो अब मिलाएर हामी गरेकै हो पाउँदैन यसलाई सही गर्न पाउँदैन गर्नु न के कहाँ हुन्छ यस्तोलाई तपाईँले भन्नुहुन्छ सबै उब्किरा छ सबै गोरुले गएर त्यो भस्किरहेको छ सबै पिचहरू त्यस्तोलाई तपाईँले पिच भन्नुहुन्छ त्यस्तो गर्न पाउँदैन नि हामीले यो लगत लागिसकेछ होइन अब हामी यसलाई जसरी पनि मिलेर पास गर्नु पर्यो होइन अब लगभग भोलि पनि मेरो जागिरको सवाल छ यहाँ हेर्नु यहाँ सबै खतम छ उक्किसक्यो सबै मेरो पनि जागिरको समान छ भोलि आउँछ अनुगमन टोली आउँछ भने मैले पनि बुझाउनु पर्छ त्यस्तो आयो भने हामी पार्टी गर्छौँ जे जति आउँछ हामी सब ठाउँमा अलिक बाँडफाँड गर्नुपर्छ तपाईँले पनि हामी विचार गरिदिउँला नि केही होइन यस्तै हो दुनियाँ के गर्नु ल तरु बेलुका फेरि हामी यसो बसौँला नि ल ठिक छ बैठा, हम हम देखत रह रह अब त पूरा सुनाद हो तू सामने हम, हम देखत रह तु जी तु जी रह है बोले <laughs> आ? देर सुत्ने है सिकाइदिन्छु है ल खाना खाना जाउँ है खाना निकाल् छिटो सुन अस्ति त्यो फाइल लिएर आएको थिएँ नि हजुरमा भोलि बिहान कुन त्यहाँनिर अखिलजी तपाईँ के भन्नुहुन्छ यो अगाडि नै तपाईँको फर्चि भइसकेको छ भने तपाईँ यस्तो बुझ्ने मान्छे तपाईँ यस्तो कुरा गर्नुहुन्छ भन्नुहोस् त होइन मैले त्यो भन्न खोजेको होइन मैले त तपाईँसँग सल्लाह पो लिन आएको मलाई असाध्यै पिर पऱ्यो मैले गाविसमा सामाजिक सुरक्षा भत्ताहरूको जुन छ त्यसपछि तपाईँको यो उपभोक्ता समितिका मान्छेहरू समयमा तपाईँको खर्चको फर्चौट नदिएर मैले असाध्यै समस्या पऱ्यो तिनीहरूबाट किन ढिलो हुन गएको त अब त्यो के भन्ने उनीहरू अब आफ्नो आफ्नो काममा कोही चाहिँ ससुराली गाएछन् कोही चाहिँ अब आफ्नो माइती गएछन् अब कोही त्यस्तै पेसकी ल्याएछन् आफ्नै लैलैमा घुमिरहेछन् कसैले पनि सम्पर्क नगर्दिन राजा म्याडम मलाई त असाध्यै पिर पर्यो त्यही भएर तपाईँसँग म सुझाव लिन आएको के गर्नु पर्ला म मा मलाई त धेरै समस्या हो राजा म्याडमजी भयो होइन जीलाई हेर्नुहोस् ताइलमा लिएर आउनुभएको छ आफ्नो भन्नुहुन्छ कि त्यही <laughs> भएर सहयोग त के हो अब त्यही हो मैले सबै गरिसकेको छु मेरो कम्प्युटर सबै मिलाइसकेको छु अलिकति समस्याहरू छन् कुरा गर्न आउनु भएको छु मेरो तपाईँको जुन छ नि कम्प्युटर सम्बन्धी केही समस्या छ भने मेरो एउटा भाइ छ होइन नौ दस क्लास पढ्छ त्यसले कम्प्युटर राम्रो नै थाहा छ त्यसले त्यो त परिषदको कुराहरू हेर्नुहोस् गाविस परिषद नबसिकन मैले कहाँ त्यो होइन त्यो त मैले घरमै आएर पठाइदिन्छ त्यसले काम छिटो भइहाल्छ ऊ यो कुरा बादमा गर्नु होला विष्णनाथजीको काम भइहाल्यो नि अँ म्याडम यो भइहाल्यो मेरो अर्को बजेटको लागि होइन चेक काटिदिनु पर्यो त्यो भइहाल्छ अब अलिक तुरुन्तै त हुँदैन अहिले हामी भन्छौँ तपाईँलाई बेला बेलामा आइराख्नु होला हुन्छ हुन्छ म आउँछु नि तपाईँ हिँड्दै गर्नु अनि म्याडम मैले यो बुझ्न नसकेको कुरा के हो भने बाह्र वर्ष द्वन्दकालमा पनि मैले अफिस त्यस्तो मजाले चलाएको छु अब यो मान्छेहरूको पनि कस्तो दुर्दशा हो भने घर घरमा पुगेर मैले त्यो त्यो कामहरू गरिदिनु पर्ने हो त त्यस्तो मैले अफिस सञ्चालन गरिएको छु अफिसमा आएर बकायदा मेरो पिउनहरू बसेको हुन्छ त्यहाँ मान्छेले काम गराउँदा हुन्थ्यो कि जस्तो मलाई लाग्छ पर्ने हो नि होइन गराउन त बसेकै हो नि आफ्नो किसिमको दायित्व छ उनीहरूले पुरा गरिरहेका छैनन्त्य कतिपय गाविस जिल्लामै बसेर काम गरेको छन् म त त्यस्तो त्यस्तो गर्न सक्दिनँ हेर्नुहोस् मेरो बाइदा सबै पारदर्शी हुन्छ र सचिवहरूको जिल्ला बसेर काम गर्ने जस्तो गरेर त हुन्थ्यो खुट्टा र त्यो औँलाले पनि हातको औँलाले पनि गरेको छन् सिग्नेचरहरू त्यस कारण लगाउन मलाई पिर परेको छ मिलाएपछि किन मिल्दैन होइन यो मिलाउने प्रक्रियाको कुराहरू हो मिल्छ तपाईँ कस्तो कुरा गर्नुहुन्छ होइन होइन मिलाउने प्रक्रियाको कुरा हुनुहोस् यसमा मलाई सहयोग गरिदिनु पर्यो म्याडमले त्यति हो मैले तपाईँ सुझाव लिन आएको कसरी गर्न सकिन्छ त्यसले मलाई सहयोग विश्वनाथजी <laughs> <laughs> <laughs> आजकल यो जुन कम्प्युटर आएछ नि यसमा मलाई गेम बाहेक अरू केही पनि मलाई त्यो पनि आउँदैन ओहो अखिलाशी बस गाविसको सचिवको जागिर नगरे नै हुन्थ्यो जस्तो मलाई लाग्छ <laughs> ए भर्खर त्यहाँ आएको राजीको कुराहरू यो समस्या यस्तो पर्यो कि अध्यक्षमा प्रतिनिधि नभइदिएर नि हामीले असाध्य समस्या पर्यो हो अखिलले ठिक कुरा गर्नु मैले पनि मेरो गाविस सचिव हकि संरक्षण केन्द्रको पहिलो मागै चाहिँ राखेको थियो केन्द्रीय कमिटीबाट तर केन्द्रीय कमिटीबाट त राख्न त राख्नुभयो तर अहिले सरकारको कुरा नेताहरूजीहरूको कुरा जस्तो तपाईँले जन बिना हुँदैन देशमा अब संहिता कुरा हुँदैछ दोहोरो चुनावको भारत देशले खेप्न सक्दैन भनेर नेताहरूको भनाइ आइरहेको बेला तपाईँ कसरी यसलाई भन्नु सक्नु खर्च एक्स्ट्रा छ नि त्यसमा त्यो कुरो हो कि त्यही भएर त्यसको लागि सचिव साहब यस्तो छ नि दस बाह्र वर्ष भइसक्यो जनप्रतिनिधि नभएर हामीले चाहिँ धेरै अप्ठ्यारो परिरहेछ के एकदम अप्ठ्यारो बहुत शास्ति छ हो त्यो त समस्या त छ अनि यो कुरामा हामीले जसरी पनि तपाईँ पनि बडा आशा हुनुहुन्छ विषय बाबु बहुत बाटो हुनुहुन्छ तपाईँ बुझ्नु अनि बाटो नभए राजनीति हुन्छ त विष्णनाथजी अँ त्यो त राजनीति गर्नलाई बाठो हुनैपर्छ म जागिरे मान्छे हेर्नुहोस् म कहाँ मात्रै गर्ने हो म राजनीति साइन त्यो त अनि विष्णनाथजी के छ त गाउँको खबर ठिक छ एकदम सब होइन कोही रुष्ट पनि छैन सबजना सन्तुष्ट छ मसँग कसैको चित्त दुखाएको छैन मिलाएर सबसँग काम गर्न सजिलो भएको छ मजाले सुरु सुरु सुरुमा ल्याउँदा त कति नै टाउको दुखाइ हुन्छ भनिदिन्छ मा ठाउँमा त्यो अलि हुन्छ नै होइन पहिलोचोटि पोस्टिङ त्यो अनि केटाहरूले के छ त अहिले सहयोग गर्छन् कि गर्दैनन् तपाईँ केटाहरूले सम्झाइदिनुहोस् आएर चन्दा मागेर हैरान गरिसक्यो हेर्नुहोस् अब पिकनिक जाने चन्दा कुस्ती लड्ने चन्दा दुध हरलिक्स खाने चन्दा सब माग्छन् अब कहाँबाट ल्याएर नि गाह्रो परिहाल्छ निकाउनु भएको थियो नि हजुर अनि मलाई फोन गरेको थिएँ उनीहरूलाई सम्झाइदिएको छु मैले पठाइदिएको थिएँ भन्नु छ अहिले त्यस पछाडि के छ त्यस पछाडि त सहयोग गरेछ नि त्यस पछाडि त एकदम त्यो क्लबका केटाहरूलाई त्यो गरिदिनु भनेको थिएँ नि मैले होइन त्यो छ हाम्रो शीर्षकमै छ त्यो खेलकुदमा हामी दिन्छौँ त्यसमा केही छैन दिइहाल्छौँ हामी ए तिनीहरूले पनि मिलाएर राख्नु तपाईँले सहयोग हुन्छ अनि अस्तिको त्यो हिसाबको बारेमा सोधिरहनुभयो त्यो हिसाब सब ठिकठाक त छ तपाईँ चिन्तै लिनु पर्दैन त्यसमा मेरो हातबाट हिसाब मिस्टेक हुन्छ कहीँ कोही हस्तक्षेप त गरिरहेको छैन छैन तपाईँ हुँदाहुँदै कसले गर्छ त्यहाँ अखिलेशजीको बारेमा केही थाहा पाउनुभयो उहाँ नियम कानुनको पहाड मान्छे विवाद गर्नले पनि उहाँको नियम कानुन कर प्रक्रियाहरू पुर्याउनु पर्ने भन्छ अहिले त रामादेनजीहरूलाई त्यो गाउँमा राजनीति गर्न त साह्रै गाह्रो भएको छ नि केही थाहा पाउनु भएको छैन यसको त केही थाहा छैन तर अस्ति हामी गाविसमा भेट हुँदाखेरि अब सारा सचिवहरू एक ठाउँमा बस्छौँ हाम्रो अखिलेशजी साइडमा बस्नुहुन्छ एक्लै बस्नुहुन्छ कस्तो गाउँमा यहाँसम्म कि अहिले गाउँ परिषद पनि गराउन सक्नु भएको ए, पर ए, सकनु ए सकनु हो र त्यो पनि छैन बाँकी नै छ अझै केही हुन सकेको छैन कसरी हुनु नै बसेर पनि म त्यो गाउँलाई नचाहिरहेको छ थाहा पाउनु भएको छैन हाम्रै केटाहरूलाई केही नदीकन सबै रामादीहरूतिर दिन खोज्ने अनि कसरी हुन्छ त भन्नुहोस् त अखिशजी तपाईको गाविसमा राम्रो बजेट छ आन्तरिक स्रोत पनि राम्रै छ तपाई छ तर समस्या कहाँ छ भने अब जुन किसिमले तपाईँको केटाहरूले आएर उपभोक्ता समिति गठन नगर लिएर आएर भन्छ त्यो कसरी हुन्छ नियम कानुन नमिल्ने त्यो गर्नु पर्यो नि तपाईँले मिलाउनु पर्यो उनीहरूलाई होइन नियम कानुन मिचेर गर्न गाह्रो छ बडा गाह्रो छ अब अलिक उनीहरूलाई हेरिदिनुहुन्न तपाईँ अनि कसरी हुन्छ उनीहरूले तपाईँलाई कम्प्लेन गर्छ अब त्यसरी अलिकता हेर्ने भन्नुहुन्छ भर्खरको एउटा गाविसले अख्तियारमा मुद्दा धाइरहेको छ तपाईँलाई यो कुरा थाहा हुनुपर्छ देश चलिरहेछ त्यत्रो नियम बडा तपाईँ नियम कानुनको कुरा गर्नुहुन्छ देश चलिरहेछ मिलेरै चलेको के हो भने अब हाम्रो मनी माथिल्लो निकायका हाकिमहरू छन् हेर्नुहोस् र अहिले तपाईँको परिषद पनि नभएको अवस्था छ अब परिषद नभइकन अघिल्लो वर्षमा हाम्रो गर्नुपर्ने खर्चहरूको लागि पनि बजेट अहिले बनाएको छैन त्यसकारण मेरो आग्रह के भने तपाईँ अब हेर्नु हेर्नु सचिव साहब्नु सुन्नुहोस् न तपाईँ आफ्नो केटाहरूलाई चाहिँ परिषदमा सहयोग गर्न भन्दिन अब गर्ने के उनीहरूले तपाईँले कम्प्लेन गर्छ तपाईँ उनीहरूलाई कम्प्लेन गर्नुहुन्छ ताली दुनु बजेला एक एक मलाई त्यस्तो अप्ठ्यारोमा केटाहरूलाई हेरिदिनु कुरा धेरै गाह्रो छ त्यो त त्यसो भए गाविस तपाईँको हो तपाईँ आफै मिलाउनु मिलाउनु पर्ने हो तपाईँलाई जानुहोस् ल नमस्कार ए मिठु मिठु के भयो फेला परेन देखत खोज्त बानी कहाँ मिलना दिन सबैलाई एक वर्ष बेसी होइन अस्ति नै दिएको एक डेढ वर्ष हुन थाले मैले अब सारा भेट्ने के गर्ने नबनाएको नै रहेको छैन मैले दिएको डेढ वर्ष भयो हेर्नु पर्ने हो दिन्छ अचिन्ता दिन्छ अचिन्ता यो आफ्नै मनले आफ्नो पराई नभन्ने धनले भन्छन् नेता आफ्नो काम आफै गर भनी सोझाउनु छ सबैलाई आफ्नो दुनु पनि सोझाउनु छ सबैलाई आफ्नो धुनु पनि कोही भन्दा कोही कम छैनन् धक्कु सारै ठुलो आफ्नै गाउँ समाजमा उडाएर धुलो जान्छ समय त्यति तपाई सुन्दै हुनुहुन्थ्यो नाटक श्रृङ्खला कथा मिठो सारङ्गीको गाविसको कथा अंक दुई यस yes, अङ्कका कलाकारहरू हुनुहुन्थ्यो प्रकाश गन्धर्व कामेश्वर चौरसिया नीलम जैसी आदित्यराज चौरसिया राकेश यादव रितेश त्रिपाठी मनोज पटेल राम यादव जयचन्द्र यादव अनिता कुवर उपेश त्रिपाठी साबिर अहमद अराज दशरथ शाह शीतल गुप्ता उदिप ठाकुर वृजकिशोर यादव किशोरी यादव मोमिला खातून रदव नाटक का लेखक तथा निर्देशकूंथ्यौ रविन्द्र सिंह बानिया सात में होवसागर घिमिरे रन्विका गिरी साथै उत्पादन सहयोगी सृष्टिराज भंडारी वेब प्रड्यूसर बिबोर बराल ध्वनि संपादन शिरीषविक्रम था नाटक का सहसंपादक होगेन्द्र लमीछाने रपादक हो ध्रवहहरी अधिकारी यह नाटक बीबीसी मीडिया एक्शन ने हो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 आठ नौ सात पांच ईपीसी पच्चीस चौवन्न तस्त ईमेल ठेगाना हो एलईटीटीईआरएस ले लेटर्स एट बीबीसी डट कम नाटक सुनीसे तत्काल प्रतिक्रिया पठान मनलागे में हमी एसएमएस एसएमएस पठान का मोबाइल में केएमएस टाइप करी चाँ चाँ साथ साथ र आफ्नो प्रतिक्रिया लेखेर छ मा सात सातमा पठाउनुहोस् हाम्रो अर्को कार्यक्रम सारङ्गीको भलाकुसारीको जानकारीका लागि रोजिता र भानुलाई निम्त्याउँदै म बिदा दिन्छु नमस्ते धन्यवाद कार्यक्रम सारङ्गीको भलाकुसारीमा तपाईँको समुदायका समस्या संघर्ष र सफलताका कुरा